नमस्कार म लोकथा दोरी गएको पशुपति शर्मा अहिले तपाईँ सुन्दै हुनुहुन्छ छोटो समयमा बहुचर्चित हुन सफल रेडियो रेडियो अर्पण एक सय अर्पण सबैका लागि सधैँका लागि अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय र यो हो कार्यक्रम अर्पण शुभ साँझ नमस्कार अनि हार्दिक स्वागत अभिभाधन समस्त आचरणीय अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोला बाँच्नुभएकोहरूसँग इन्टर रेटअन लाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुनिरहनु भएको छ कार्यक्रम अर्पण सुझमा रहेर हामी तपाईँसँग मिठा रह मिठा कुराकानी गर्नेछौँ तपाईँसँग हलाखुसारी गर्ने गर्छौँ र पनि आफ्नो आफन्तजनलाई कार्यक्रमको व्यवसायबाट सम्झाउन चाहनुहुन्छ र हामीले बुझाउने मिठा भाकाहरू समर्पण गर्न चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ फोन गर्नको लागि नम्बर र तिन सय लाइन खुल्ला छ यो आवाजलाई तपाईँको मलाई अबको केही समय यानि कि सात तिस वयसम्म तपाईँको साथमा रहनेछु र तपाईँले पनि मलाई सुनेर साथ दिनुहुनेछ सँगसँगै फोन पनि गरेर आफ्नो आफ्नो सम्झाउनुहुनेछ अठपन् सुबसाँझको व्यवसायमा छौँ तपाईँलाई फोन नम्बर भनिसकेको छु यति बेला कोही साथी लाइनमा हुनुहुन्छ स्वागत गरौँ हेलो नमस्कार को बोल्नुभयो राधा है ज्यामिरे भा छ राधाजी आराम हुनुहुन्छ के छ त अरू के के चलिरहेछ भने कति बेला हुन्छ कति बेला हुन्छ है है? खाने अनि आजको <laughs> दिन कसरी बित्यो राधाको रमाइलो छ है त्यसो भए त धेरै रमाइलो होइन निलम अधिकारी है अनिद छेत्री मेरो घर परिवार दिनुहोस् नमस्कार नमस्कार रात ज्यानीबाट हामीलाई फोन गर्नु भएको थियो अर्पण सबैका लागि सुनैका लागि रेडियो अर्पण एक सय चार थपियो विश्वभर सुन्नु भएको छ कार्यक्रम सुब्बाको व्यवसायमा छु प्राविधिक मित्र विष्णु सङ्घीय आवाजबाट सु तपाईँको साथमा तपाईँ पनि कार्यक्रममा सहभागी हुन अनुको लागि शून्य छपन्न पाँच र तिन सय लाइनमा फोन गर्न सक्नुहुनेछ अर्को साथी लाइनमा स्वागत गर्छु हेलो नमस्कार कस्तो राम्रो राम्रो भइरहेछ अनि खाना खानु भयो छैन अनि हजुरले नि मैले खाए छैन अब एकछिन बसी हुन्छ हाम्रो खाना खाइ चाहिँ है एते आउनु न त पक्का हो हो ल हुन्छ त भाइले बोलाउनु भयो त भाइले धन्यवाद छ हामी एकछिन पछि आउँछौ है त भइ आउँछ नि ल हुन्छ हुन्छ हजुरलाई धन्यवाद छ कन्मको दाइलाई अनि मेरो साथीहरु सम्पूर्णलाई र मलाई सुन्दा भने जति सुतिम हुन्छ वहा सम्पूर्णलाई अस्तु सुटौ नमस्कार फोन गर्नु भएको थियो कुमरोजबाट सुनिता हुनुहुन्थ्यो रमाइलो कुराकानी र तपाईँ पनि कार्यक्रममा सहभागी जनाउन चाहनुहुन्छ सक्नुहुनेछ सुन सपूर्ण पाँच त्रिसठी तिन सय बत्तीस र तिन सय तेत्तिसको लाइन खुला छ है अर्को साथी लाइनमा स्वागत गरौँ विष्णुकै सारा हेलो नमस्कार को बोल्नु भयो सरोज लाभाइ सरोज आराम हुनुहुन्छ अनि के छ जुटपानीतिर गल खबर एकदम ठिक छ अलिक गर्मी छैन शीतलको अनुभव भइरहेको छ अनुभव पनि राम्रोमा होइन अनि सरोज दिन कसरी बितिरहेछन् त्यही अब दिउँसो बिहान हुन्छ घाम गर्ने अब त्यो शीतल खायो बस्यो त्यस्तै है बाई सक्या। बाई सक्या। जो है, सम्झिनु पर्दा परिवारलाई पूजा लामा लक्ष्मी गुरुङ अस्मिना घमन लाना मक दुर्गा लामि ना मुक्तान पृष्क पौडेल र अधि भक्खर आउनुभएको थियो जी कुमारजी उहाँलाई होइन हजुर अनि अध भर्खर भेट भएको थियो अनिता गुरुङ उहाँलाई हुन्छ अहिले सुनाउँ नमस्कार हुन्छ डाइ नमस्ते सोह्र उज लामा हामीलाई जुटपानी बाद फोन गर्नुभएको थियो कुराकानी रह्यो उहाँसँग र म अहिले तपाईँ पनि कार्यक्रममा सहभागी जनाउन चाहनुहुन्छ आफ्नो आफ्नो दुजनलाई सम्झन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ सुन्न सब नवाज त्रिसठी तिन सय बत्तिसको लाइन खुल्ला छ यति बेला एउटा आवाजलाई राख्छौँ आवाजपछि पुन आउँछौँ सुन्दै गर्नुहोला तिमी बिना मर्छु छातीमा हात राखेर रा भन्दैछु ए सानो तिमीलाई पाया गर्छु खोजे गाई सानो यो पाइन त पाइदेऊ सानो तिमी बिना मर्छु तिमलाई पनि थाहा छ नि तिमी छाती भात राखेर रा भन्दैछु ए सानो तिम गर्छु छाती हात राखेर रा भन्दैछु ए सानो तिम गर्छु तिन लाए पानी था तिमी छु ए, ए, -ए या हजुर यसमा रुचि लाइनमा हाले गर्छु तपाईँ एक सौपटाको लागि आवाज राखेँ कस्तो लाग्यो अवश्य पनि आवाजबाट थोरै भए पनि तपाईँले मनोरञ्जन दिनुभयो मैले आशा गरेँ प्राविधिक मित्र विष्णुका रोजाइमा रहेको यो आवाज तपाईँ सम्पूर्णका लागि प्रस्तुत गरिसकेका छु फेरि तपाईँ कार्यक्रममा सहभागी जनाउन चाहनुहुन्छ फोन गर्न सक्नुहुनेछ है सुन्न सपूर्ण पाँच त्रिसठी तिन सय लागि अर्को शुभ साँस सुनिरहनु भएको छ तपाईँको आफ्नै प्यारो रेडियो स्टेसन रेडियो अर्पण एक सय छलो पाँच महिना हर्समा इन्टरनेजन लाइनमा रेडियो अर्पण डट कमबाट पनि सुन्नु भएको छ है आवाजबाट सुन प्राविधिक मित्र विष्णु फोन काटिसँग सम्बन्धित सहभागी नम्बर खुल्ला छ कार्यक्रमको व्यवसायबाट हामीले केही मिठो आवाजहरू बजाउनेछौँ र तिनै आवाजहरू तपाईँले आफ्नो आफन्त मित्रलाई समर्पण गर्न सक्नुहुनेछ अर्को साथी लाइनमा स्वागत गरौँ हेलो कहाँबाट को बोल्नुभयो रामको हालखबर अनि खानपिन भयो चाँडै के खाने होइन फेरि बेलुका राति दुई बजी भोक लगायो भने कता जाने होइन दिनहरू कसरी बितेर आएको छ सीताजीको ए दिनहरू अब त्यही त हो बस्ने खानी त्यति र सम्झनुहोस् मलाई सीता भनेर चिन्ने सबैजनालाई मेरो जीवन साथीलाई हुन्छ अहिले छुटाउ नमस्कार सीता हुनु थियो हामीलाई फोन गर्नु भएको छ भयो अर्को साथी हुनुहुन्छ बाहिर गएको थिएँ है हो? पनि तपाईहरूसँग एकदम धेरै मनपर्छ नि अरू हेर्नु न एकदमै ठिकै छ अब के छ अब अब मलाई चोल्ली त्यो त छँदै होला तपाईँको लागि म लिएर आउँदै थिएँ नि ठिकै छ म आठ कति आउँदैछु त हजुर म सकेसम्म हजुरलाई भेट्ने कोसिस गर्नेछु होइन सायद मिलेन छ भने पनि म काठमाडौँ जान्छु होइन नौ बजीतिर अनि नौ बजी काठमाडौँ नौ दस बजेतिर काठमाडौँ जान्छु काठमाडौँ गरेर आएपछि दस पन्ध्र दिन जति काठमाडौँ बस्छु आएपछि तपाईँ हामी अनि सँगै त अनि ल सर्वप्रथम हजुरलाई अनि हाम्रो विष्णु भाइलाई अनि एकदमै मलाई सम्झि नानी निरु तामाङ निशा तामाङ अनि अनिसा लामा धेरै मिस गरिरहनु भएको छ मलाई अनि सन्जु चौधरी लक्ष्मी गुरुङ होइन अनि लक्ष्मी गुरुङ उमा बानिया गोमा राई मगर ज्योति मगर अनि अङ्किता न्युपाली अञ्जना सापकोटा सानु गुरुङ नम्रता चौधरी मिना गुरुङ अस्मिता mm. चौधरी होइन अनि mm. राधा कुवर अनि मलाई सङ्गीता केसीले नि एकदमै मिस गरिरहनु भएको रहेछ होइन एफएमहेल्डमा तर मैले राम्रोसँग अब सुन्न mm. पाउँदिनँ उहाँलाई पनि धेरै सम्झेको छु उहाँले राम्रो नसुने पनि सम्झिरहेको छु होइन अनि सलिना निरा अनि मेरो बेस्ट फ्रेन्ड ए अनि अर्को एकजना बहिनी हुनुहुन्छ राधा कुँवर उहाँलाई एकदम मिस गरेको छु अनि मेरो बेस्ट फ्रेन्ड हुनुहुन्छ पवनजङ भण्डारी भरत साई होइन घमण्ड राणा मगर मनोज भुजेल दीपक आचार्य धर्म बस्नेत सुदन तामाङ पृथ्वी पृथ्वी डुमराकोटी होइन जनकसा भरत खत्री धन तामाङ धन तामाङ यति नै अब धेरै सम्झ्यो भने नि अरूहरूलाई पालो दिनुपर्छ होइन त हुन्छ दाशम अधिकारीलाई निलम अधिकारी हामीलाई फोन गर्नु भएको थियो कहाँबाट हामीलाई धनखुटाबाट फोन गर्नु भएको नि है कार्यक्रममा पूर्ण सुभाषा सुनिरहनु भएको छु एकजना साथी हुनुहुन्छ त्यसपछि हामी गेस्ट सुन्छौँ उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हेलो दादा नमस्कार नमस्कार दादा को बोल्नुभयो ठाकुर राई ठिक ठाक छ दादा भर्खर मेलाबाट आएको लागि अनि दिनहरू जेस् बितिरहेको छ रमाइलोसँग रमाइलो बितिरहदा यस्तै रोपाई भइरहेको छैन मेरो भाव एकछिन बसी हुन्छ हजुरको लागि अनि कन्ट्रोल रुममा बस्ने दादा दादाहरूको लागि अनि मेरो छाती कमला अनि पशुरामर शङ्कर सञ्चारामज कुमार तुमङ र अहिलेसम्म जसले फोन ट्राई गरेर बस्नुभएको साथीहरूको लागि र फोन गरिसकेको साथीहरूको लागि सम्पूर्णको लागि दादा हुन्छ छुटौँ नमस्कार नमस्कार दादा हजुर उहाँ हुनुहुन्थ्यो हामीलाई ठाकुरे पाउनु खराक बाद कल गर्नु भएको थियो कुराकानी उहाँसँग एउटा गीत सुन्छ भाइ एउटा गीतपछि फेरि आउँछौँ सुन्दै गर्नु होला रे कुमाया मेरे हो नो जन्म छंजे चंद्र सूर्य सृष्टि अंजुले को फूला दीना को नई प्रत्येक पाइल पल पल म समझना मोटो भरे को माया मेरी पलू पलू मोटो मेरी आ, हजुर मुटुभरिको माया मेरो हुनेलाई यो सम्पूर्ण आज पछि सम्पूर्णलाई फेरि पनि स्वागत छ तपाईँ सुनिरहनु भएको छ सहयोग गरिरहेका छौँ कार्यक्रममा सहभागी जनाउनको लागि शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र तिन सय तेत्तिसको लाइनमा तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ नमस्ते कोही गर्नु के हो है? ीर चलिरहेको छैन कति बेला हुन्छ अनि सबै ठिकै छ नि कोसेन कोसेन विष्णु हो एउटा एकदम फोन गर्नु भएको थियो हामीलाई रिमलाल हुनुहुन्थ्यो मकवानपुरबाट उहाँसँग कुराकानी भयो तपाईँ सुनिरहनु भएको छ रेडियो अर्पण डट कमबाट अर्पण सुबसा अर्को साथी हुनुहुन्छ लाइनमा स्वागत गरौँ हेलो नमस्कार को बोल्नुभयो के भन्नुभयो के छ हाल खबर अनि विकासको दिनहरू कसरी भिजिरहेछन्सिरहनु भएको छ खानुभयो मेरो नि भएको छुइनँ अब एकछिन बजी हुन्छ है अनि के छ अरू ठिकै छ है ल त्यसो भए अन्तिममा सम्झनुहोस् को सम्झने हामी एउटा गीत बजाउँदैछौँ धन्यवाद सर प्राविधिक दाजुलाई मम्मी बुवाहरू दाजुहरू रेडियो सुनेर बसिरहनु भएको छ उहाँहरू सबैलाई झाटा र पनि सबै प्रायः सबैले रेडियो सुनेर बसिरहनु भएको छ उहाँहरू सबैलाई मलाई विकास छिटो नमस्कार ओके विकास हुनुहुन्छ हामीसँग उहाँसँग कुराकानी भयो तपाईँ पनि आफ्नो आफ्नो जुन इष्टमित्रलाई सोच्न चाहनुहुन्छ यो बसायो भने बाथ भने तपाईँहरूले सम्पर्क गर्न सक्नुहुनेछ सुन्न सक्नु तिन सय बत्तिस अन्तिममा छौँ हामी है तिन सय तेत्तिसको लाइन पनि खुला छ अब एकजना साथीलाई मात्र हामी सम्पर्कमा लिन सक्छौँ कोही साथी हुनुहुन्छ आजको अन्तिम कलर स्वागत गरौँ हेलो हेलो नमस्कार को बोल्नुभयो सबै ठिकै छ है ओके हाम्रो रिजन भएको भाइ तपाईँसँगै मिट लगाइदिनु हुन्थ्यो है ओके अनि रिजन चाहिँ खानुभयो पढ्दै हुनुहुन्छ कहाँ पुरा है राम्रोसँग पढ्नुहोला है रिजन आज को को लागि सम्झ नि हुने घर परिवार र साथीहरू सञ्जय शङ्कर भनेर सम्पूर्णको अन्तिममा छौँ है सुने साथी तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छु फोन गरिदिनु भाइ राधाझ्यामिरबाट सुनिता कुमरोजबाट त्यसै गरी सरोज लामा जुटवानीबाट सीता माढीबाट निलम हुनुहुन्थ्यो हामीलाई धनखुटाबाट त्यसै गरी ठाकुर करागबाट रेमलाल मकवानपुरबाट विकास मकवानपुरबाट र अन्तिम कलर रैजन करागबाट हुनुहुन्थ्यो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छु प्राविधिक मित्र विष्णुलाई सुझाव सल्लाह प्रतिक्रियाहरू छन् भने सुना छ पाँच तिन सय बत्तीसमा तपाईँले हामीलाई सम्झाउन सक्नुहुनेछ नि निर्मायावदी निक ना पाऊ दिन मरनी भाई माता भेट होने आशा की बात से भाव दीना भाना निर्माया मार छू माया देखना पादी हूँ भना माया दीना सैमार छुमा देखना पादी हो गा